अरे हजुर, साली साली साली. बिना मेरो खाली खाली. <laughs> <laughs> <laughs> <laughs> <laughs> <मामी>, साली। <laughs> बजे. <laughs> साजा सात बजे <laughs> नमस्ते, नमस्ते नमस्ते, होइन हाम्रो होइन <laughs> <laughs> <आवा पनी। laughs> आज के भएको थियो घरमा होइन किन हाँस्यो कि ल ठिक छ साली नानी अब तिमी जसको कुराले हाँस्यो पनि तिमी हाँस्दा चाहिँ मलाई साह्रै राम्रो लाग्छ साली नानीहरू अनि तिम्रो त्यो हाँस्दाखेरि डिम्पल पर्छ नि गानामा त्यो डिम्पल देखेर त झन् के भन्नु गानामै मैखाइदिउँ जस्तो लाग्छ मलाई त पनि के पल्ला घरको हजुरमा हजुरमा अब शरीर बुढो भए पनि मन बुढो हुँदैन यो त तपाईँलाई थाहा छँदैछ अनि फेरि साली नानी चाहिँ के कम्तीको सोचेको मलाई आज मैले रेखा थापासँग गफ गरेँ के छ तिमीलाई आफ्नै भेनाजुमाथि विश्वास छैन भने हो के साली नानी हो मेरो विश्वास त गर साुकिएर नम्बर लागेछ रङ नम्बर भनिन् बाहिर केटी पछिबाट जन्ती ल्याउनु अनि हिजो बुबा भन्दै हुनुहुन्थ्यो अब घरको एक एकजनालाई मात्र लैजाने रे हाम्रो घरबाट पनि बुवा जानुहुन्छ होला म चाहिँ जान नपाउने भए कान्छ <laughs> कुरा त्यस्तो हो तिमी रक्सी भन्ने कुरा अब रक्सी नै खानुहुँदैछ अब बेहुला नभइकन पनि कहीँ बेउ हुन्छ त रक्सी लाग्यो भएर भन्नुभयो होला भेनाजु रक्सी नै लागे पनि भेनाजु जसलाई पनि थाहा हुन्छ कि त्यति चाहिँ कुरा चाहिँ अब के बोल्यो भनेर आफूले बोलेको कुरा पनि थाहा हुन्न होला त एक्लै जाने रे कान्छ भने लसुन एउटा कथा एक दिन चाहिँ जाँडको घ्याम्पोभित्र मुसो कसै छ मुसोले अब बचाऊ बचाऊ कोही छ भन्दै थियो बिरालो म्याउ म्याउ गरेर आयो मुसाले भन्यो बिरालो चाहिँ मलाई बचाऊ मलाई यो जाँडको घ्याम्पूबाट निकाल म जाँडमा डुबेर मर्न चाहन्न बरु बाहिर निकालेर खाऊ <laughs> यो मेरो बाचा भयो तिमीसँग भनेको अनि बिरालोले बडो मुस्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ मुसो निस्किने नि बित्तिकै खुद दौडेर दुलोभित्र छिरेछ चा। बिरालो चाहिँ रिसाउँदै भने चाहिँ सानै मुसा अघि बाचा गरेको होइन बाहिर आइदो म तलाई खान्छु भने अनि मुसोले चाहिँ दुलो भित्रबाट चा। भनेछ हो बिरालो भाइ अघि जाँड खाएको बेलामा के के भन्यो के के भन्यो डन्ट माइन्ड ल अनि बुझ्यो त खान्छ जाँड खाएको बेला रसी खाएको बेला मान्छेले भनेको कुरा सबै बिर्सिन्छन् मुसाले त बिर्स्यो मान्छेले किन बिर्सन् ल अब कान्छाको समस्या पनि समाधान भयो अब हाम्रो साली नानीलाई अब आफैले ताक्दाखेरि पनि पत्याउँदैनन् अब बिरामी भएको पनि खुट्टा भाँचेको पनि धेरै भयो अजनीको भाँचेन रहेछ बिनाजु आजकल सेवा ओहो आज राम्रो